नमस्कार, उज्यालु रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्भेकबाट प्राविधिक साथी सश्येन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्भको आजको श्रृंखलामा पनि हामी डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन लिएर आइपुगेका छौं अलिखित दुई सालको मदन पुरस्कार प्राप्त उपन्यास हो अलिखितको गएको साता हामीले आठौं श्रृंखला सुन्यौं आठौं श्रृंखलासम्म आइपुग्दा बरियानपुर बरेवामा विराहिनपुर बरेवामा डाका लाग्ने खबरहरू जोर जोरसित गाउँमा चल्न थालेको छ अब के हुन्छ सुनौ आज अलिखितको नौ श्री छब्बीसबाट साँझ राम्ररी हुन पाएको पनि थिएन एउटा मानिस हामी बसेको ठाउँमा दुर्दै आयो खलाती जस्तै फोक्सो चलाउँदै भन्यो मालिक लोक तनी होसियारी से बैठल जाओ के भन्छ यो पाठकले सोध्यो अलि होसियारी साथ बस्दा रे मैं अनुवाद कर दिन अलि आत्ती शेखर ने सोध आज डाका पर्यवाला बासले भन्या आज डाका पर्चर ठीको ये दगुरी हाल हमी सारा चुपचाप पायौ फे बोलना कने विषय नहीं नए जस्तु मारने उन्हीं बेर पति अंगुरमानन बोलो उसको अनुहार को अन्मान वक्त लगन सकिन थे क्योंकि अंधारो अंधारो थी तर उसको मोटु अनुमान लगन सकिन अलग बड़ी नर्सिए ऊ एटा काथर प्रवृत्ति के मानस मेरी आश्वासन दिए पहिले त डाकु आउँदैनन् यो केवल हल्ला हो आयो भने पनि तिनीहरू हामीलाई चलाउ डराउँछन् केथा हामी तिनीहरूको लागि भोलि कति खतरा साबित हुन सक्छौ गाउँलेहरूलाई पो तिनीहरूले तौलिसकेका छन् र केही छैन तैपनि रातसँगसँगै डाकुको आतंक यसरी बढेर गयो कसैलाई खान जाने समेत आँट भएन जस्तो डाकु नामक हिमसट वस्तु बाटोमा झाङमा लुकेको छ निस्कुकी छो डाकु आइराखेका छन् कि शेखरले भन्यो ऋषिले भन्यो आएको भए थाहा हुँदैन तिनीहरू बाजा बजाएर पेट्रोमेक्स बालेर आउँछन् र शेखरले अरू बेला यसो भनेको भे हाँसोको लहरो च्यामिन्थ्यो चारैतिर अहिले कोही हाँस्छैन मैले थापालाई भने हिँड कर्ण तिमीहरू म खानु जाउँ मेरो कुराको उत्तरमा कर्णले पहिले चुरोट सल्का अनि भन्यो पक्ख यार यो चुरोट सकौँ अनि सोच्नुलाई बोलाउन आएपछि गए हुँदैन नरेन्द्रले भन्यो मेरो त आज पेट पनि खराब छ कपाल पनि दुखेको छ धेरै खानु मनै छैन म निधै हाल्यो भने मलाई नउठाउनु नरेन्द्र गंजी अंडरवेयर लगाकर हामस पिठ फर्का सु आतंक होते कारण मान् सक आप हिमत्व देखी तर हम प्रत्येक व्यवहारवास बलजक्ति मनाई रह आतंक तो डाकू को मे को आतंक थे बीरापुर बरेवा तेमान देश को हिस्सा थे अर् आतंक कस जन्मिन सो तेस्त गांव हो जहाँ लूट बलात्कार हत्या भ्रष्टता वा अरू जुन पनि किसिमको क्रूरता हुन देशमा भए जस्तै हुन्छ तर देश देशभित्र दर्ता हुँदैन पुलिस यस गाउँका लागि कुनै कार्यवाही गर्न बाध्य छैन कुनै नेता आउँदा धरमपुरको समस्या गाफेर बरेवाको समस्या सुनिन्छ बरेवाका मानिस जाय किन्दा धरमपुरका मानिस भएर किन्छन् बरेवाका लागि कुनै कुराको निकासा लिँदा धरमपुरको नाँउमा लिइन्छ एउटा यस्तो रोचक षड्यन्त्र जस अन्तर्गत सम्पूर्ण गाउँको अस्तित्व नै वर्जित गरिएको छ यसलाई जिल्लाको वा देशको मानचित्रबाटै उड़ाइएको छ त्यसकारण त्यो गाउँको नाउँ तपाईँलाई देशको वा जिल्लाको वृहत सेहत नक्सामा समेत भेटिँदैन ती एक हुल त्यस्ता मानिस थिए जोसँग तिनको परिचय तिनको स्रोत वृहत वास्तविकता बगली मारिएको छ जो धरमपुरसँग बालगिरी मागेर जीवन भाँच्छन् कतै कुनै किरण ज्योति प्रकाश देखिन्न किनभने यस्ता नाउँहरू गाउँमा राख्ने चलन छैन प्रत्येक वर्ष डाका नपरे सुक्खा पर्छ सुक्खा नपरे बाढ़ी आउँछ र एउटा गाउँले यही देख्दा देख्दै बुढो हुन्छ वा त्योभन्दा पनि बढी हुन्छ यदि यो देखेन भने उसलाई आफ्नो जीवन फिक्का रूपरंगविहीन लाग्ने डर छ भने यस वर्ष असारमा पो आएर यो फिक्कापन मेटिन थाल्यो अलि ढिलै भएको यसपालो केही छैन हुनसक्छ ब्याजसहित घटना घटोस् र फिक्कापन भेटियोस् खाना बोलाउन आएपछि नजाने वाहना धेरैले गरे तर आज बोलाउन पनि कोही आएन पहिले भए आइसक्थे जैँ यतिखेर मान्छे गफ गरेर नियमित जम्मा हुन्थे आज कोही आएको थिएन यसले हामीहरूको अत्यास झन बढ़्यो यो त झन स्पष्ट संकेत थियो सारा गाउँको पिठीमाथि भएरी बलियोसित काठी कसेको छ अलिकति आवाज आयो कि अङ्गुरमान को हो भनेर कराउँथ्यो यसको आवाज प्रन्दन वा चितकारभन्दा अलिकति मात्र मुन्तिरको हुन्थ्यो झन कतै कुकुर बोकेको सुनिदा त सबैको जिब्रो तालुमा टाँसिएको हुन्थ्यो शेखरवा जो पनि भित्तातिर पिठ्यौं फर्काएको थियो उसले बिस्तारै निद्रैमा कोल्टी फेरे जस्तो गरेर परेलाको चिराबाट मलाई हेर्यो म बत्तीनिर सुतेको थिएँ बत्ती ढोगानिर थियो मलाई यसरी ठाउँ दिइएको थियो डाकुहरू आएमा पहिलो भेट मैसित होस् यसो भोजपुरी बोलेर तिनीहरूलाई रिझाउन सकिन्छ कि भनेर तर तरिक्षणको विचार थियो डाकु पनि अब पहिलेका जस्ता छैनन् तिनीहरू बिग्रिसकेका छन् यो दुई तीन दिन अघिको कुरा हो सब हाँसेका थिए उसको कुरामा अहिले धरिछण जस्तो मानिस आयो भने सब मिलेर चुटेर पठाउँछन् आतंकमा भएका साथै आफू जोगिने उपाय वा आशाको खोजी पनि मान्छे एकाग्र भएर गरिरहेको हुन्छ त्यसमा कुनै पनि खलरले उस उसलाई झन असुरक्षित जस्तो बनाउँछ त्यो उसलाई असह्य हुन्छ यही कारण हो अहिले कोही कसैसित च्वंक पनि बोलिरहेको थिएन आत्मरक्षाको उपायमा हरेक मान्छे लिइन्थ्यो एकदम आवश्यक र आफैले नै आफ्नो सुरक्षालाई जित्न नसक्दा कोई बोल्दथ्यो त्यस्तो धेरै बेर पछि शेखर बोलेको थियो गौतम एउटा कुरा भनौ मैले भने के भन न यदि आज डाँकु आएर तिनीहरूले मलाई मारे भने भोलि कलैया गरेर मेरो घरमा टेलिग्राम गरिदेवाई अनि मेरो नाकेदारहरू आएपछि मात्रै मैले भने यस्तो कुरा पनि सोच्ने हो त्यस्तो कहिल्यै होला शेखर राजले भन्यो हुन नसक्नु के छ भन त डाँकु आउने असुरक्षा छ भने तिनीहरूले मार्ने असुरक्षा कसरी भन्न सकिन्न मैछि सोच्न थाले शेखर नराम्ररी तर्सेको रहेछ यो तो बुझे तर उसको डर नचादो नहीं हो भन्न मुस्किल क्योंभाकू तो अखर प्रति सहानुभूति यद्यपि तत्को सहानुभूति को पत्र ते वक्त में स्वयं थे शेखर न्यासरोलक में जन्मे एक्काशी आपको म्लूक में पस्ता न्यास्त्रीय एघार बजे तीनजना जति हम कोठा उपए मैं तीम मध्य एवटा उठू मालिक सुनराको घर फोका गयेल अर्थ सुनरा को घर में आगो लगे सब सास रोपिन्डबड़ा उठे हतार में पक्की एवटा को चप्पल अर्क हो क्योंकि मेरे खुट्टा में दुई रंग का हवाई चप्पल थे र, दुवे मेरा थे हामी सुन्द्राको घरतिर दगर्यौं तबसम्म गाउँमा हाहाकार मटिसकेको थियो सुन्द्राको घरको आगोले गाउँ अन्धकारबाट मुक्त भएको थियो एकछिनका लागि यस्ता क्षणहरू गाउँका उज्याल्छणहरू हुन्थे सुन्द्रालाई सधैँ बाँधेर पिटेका थिए डाकाहरू घरमा आगो सल्काइ थिए तिनीहरूको विचार हुँदो आगो देखेर मानिस आगोतिर दगर्छन् त्यसले अरू घरमा पस्न सुविधा हुन्छ सुन्द्राको डाकुहरूसित भन्नाभन भएको थियो आगाले दुई तिन घर समातिसकेको थियो मानिस चुन्द्राको छेउमा जमेको खाल्डाको फोहोर लेदोयुक्त पानी र हिलो धुलो छानोमा फ्याँकेर आगो निभाउने कोसिस गरिरहेका थिए हिलो र धुलाको कमी थिएन नत्र केही मानिस आफ्ना छानाहरूमा चढेर पानी छम्किन थालेका थिए आगाली नसमातोष भनेर तिनका छोराछोरी र स्वास्नी अथवा अरू नातेदार छन् भने तिनीहरूलाई पानी पुर्याउनमा मद्दत गरिरहेका थिए कस्तो दृश्य थियो भने काखको बच्चा बाहेक सारा गाउँ सक्रिय र हाहाकार गरिरहेको थियो अत्याश्र प्राय सबैजना सुहास आमा काखमा बच्चाहरू अथवा दुध चुस्न वा शान्वन नपाएर सकेसम्म चिच्चाएर रोइरहेका थिए तिनका आमाहरू तिनलाई देब्रे कम्बरमा अड्याएर देब्रे हातले जसोतसो थामेर आगो निभाउनमा तल्लिन्थे राजसम्म भने ती बच्चाहरूलाई नरो भन्न भ्याइरहेका थिएनन् डाकुहरू घर घरभित्र पस्नुमा तल्लिन थिए तिनीहरू एउटा घरबाट निस्केर अर्को घरमा पस्नु अघि आक्कल झुक्कल देखाता थिए डाकु मतियाको घरमा बसे मत्तियाको नाकबाट बुलाकी थुटेर लिए मत्तिया रुन थाले बुलाकी र नाकबाट बग्नथालेको रगतले गर्दा हो शङ्कर भाइ हाम बडा गरीब बानी मतियाले रुँँदै रुँदै बने तँ दोस्रो जग्गा मिल मिल्छ हाम्रा कहाँ मिले ए शङ्कर भाइ म बडो गरीब छु तिमी त अन्त पनि पाउँछौ मलाई कहाँ पाइन्छ शंकर कुनै अर्कै गाउँबाट आएर केही वर्षदेखि धरमपुरमा बसेको थियो तर मानिसका शङ्का थियो ऊ मुगलानबाट आएको हो त्यसकारण गाउँमा दुई तीनवटा शंकर भएकाले त्यसलाई चाहिँ मुगलानी या शंकर भन्ने गर्थे धरमपुरको चल्ता पूर्जा मान्छे मध्ये त्यो पनि हो सरसित शंकरको निकै राम्रो संगत थियो अब केही समयपछि थिएन डी गर्दा डाकुको संगत मात्र काम लाग्छ यो कुरा शंकरलाई थाहा छ भनिन्थ्यो संगत पायो भने शंकर डाकू बन्छ तेज शंकर एक्लो चोर बने घर में सैन काट्दार अर् गांव में चोरी को सामान सैन खने आधा निस्क्री सके पकड़ा खाई स्वागत सहित अर्थ बुझियो लट्ठी रगत तर बीरापुर में चोरी कर पाई डकैतीोट शंकर बुलाक फर्काउंकी क्योंभ जोड़तोड़ रोएर आपसू द्वारा मतिया सरजोक बहनी होने समझना दिलाईरे थी तर बुलाक गौ थी अब मतियाले यो कुरा बुलाकी फर्काए पनि प्रचार त गर्छ गर्छे शङ्करले सोच्यो यो गरिब थियो भने बुलाकी नाकमा झुन्डिँदैमा गरिबी भाग्ने होइन के फरक पर्छ यस्तै सोच्यो होला शंकरले र झडकारी दियो सरझुकी बहिनीलाई र बुलाकी गन्जीको खल्तीमा हालेर बेपत्ता भयो मतियाकी आमाको आँखामा त्यो एक तमास झन बढ्यो जुन पहिलेदेखि हुने गर्थ्यो एउटा कुरा अवश्य हो दुई चार दिनदेखि मतिया बुलाकी बेचेर र थपथाप गरेर एक टुक्रा खेत किन्ने सुरमा थिए हो भोलिपल्ट हो अब शंकर बेच् आगो बल बल निभि तर पानी खाने घर एक प्रकार को भिजे किसिम को धुआं झाई आकाश एक किसिम को लय बनाऊाकूर गई सकता थे सुनरा को घर तखापे थे सुनरा अब कई बोलि थे बेरोतनी ऊ छे छ का घर आगो बा बचा प्रयत्नशील देखिथ्यो क्यों उसको आपको घर बच्च न सवस्थ बोलि थे सुनरा को ओठ काटी रगत बगी थे उसके गमछा रगत पुछे डड़े को घर तीर सुन्द्राको गाउँमा केही डढेका खामाहरू सखुवा र बाँसका ठडिएका थिए गाउँ अब शान्त भइसकेको थियो हो घरहरूमा डकैतीको बयान चलिरहेको थियो डाकुले जसको घर छाडिदिएका थिए केही नलगेर तिनीहरू निकै प्रसन्न र फुर्तीले बसेका थिए तमासा हेरिरहेछ भोलिपल्ट सबै जिन्दार साहब आए गाउँ हेर्नेर सुन्द्रालाई पट्टी बाँधेर गए हामीलाई मा भोलिपल्ट मात्र थाहा भयो हामी कहाँ के भएको थियो अघिल्लो दिन तिलकले ट्रान्जिस्टरमा हाल्ने ब्याट्री कलैया बजारबाट मगाएको थियो बिहान उसलाई रेडियो नेपालको खबर सुन्ने इच्छा थियो यतिकैले पनि ऊ उत्तेजित देखिन्थ्यो किनभने ऊ धेरै दिनपछि रेडियो सुन्न पाइरहेको थियो ब्याट्री हातमा लिएर ऊ ट्रान्जिस्टर खोज्न थाल्यो ट्रान्जिस्टर कतै पाइएन थाहा भयो डाकुहरूले हाम्रो ट्रान्जिस्टर उडाएर लगेछन् तिलकले हातका ब्याट्रीहरू भुइँमा पछाडि दिएर भन्यो यो तिनीहरूले खाना छोडेको होला ट्रान्जिस्टर लगेपछि ट्रान्जिस्टर लगेको अफसोस उसलाई बाहेक कसैलाई पनि भएन डाका परेको भोलिपल्ट शेखरले भन्यो यस पालो म काठमाडौँ जान्छु केही दिन रिल्याक्स नगरी म त यस्ता ठाउँमा काम गर्न सक्दिनँ ऋषिले नजिकै आएर भन्यो तर मासलाई पालो त तिम्रो होइन नि कसको पालो हो त शेखर अलि उत्तेजित हुँदै थियो पालो मेरो हो भन्यो के भयो त म तिम्रो घरमा गएर तिमीहरूको आवश्यकता पूरा गरिदिउँला नि त शेखर कडा आयो तिमी गएर मेरो स्वास्नीको आवश्यकता पूरा हुन्छ तिमीहरू यस्तो ठाउँमा ल्याएर मलाई मार्ने षड्यन्त गरिरहेका छौ तिमी त झन् ठुला हो बुझौ हेरौँ त मलाई कसले रोक्दो रहेछ ऋषिराम तुरंत गंभीर पार शेखर विक्षित जस्ते बोले थे निके बेर चुप लगे ऋषिराम ने भो तिमी तुम्हें नाओ अब म जान गए जान्न तर आज देखि तुम्हें मसद बोलने पर्देन ये भन्ना साथ ऋषिराम दुरुप उठे बाहर जैसे पार शेखर दाव को निवरा बेलुका अंगुरमानले भन्यो यसबाट थोरी मान्छे मात्र यहाँ बसेर अरू सबै काठमाडौँ गए हुन्छ अब असोच नभई काम गरिदिन वर्खा शुरू हुने बेला हो हामी बसेर टेबल वर्क गर्छौं ऋषिरामले पुलुकको शेखर दिइयो शेखरको अनुहारमा असोच फेला पर्यो दिनभरि उदास बसेको थियो त्यो उसको अनुहारबाट पष्टिन थियो जाँदा ऋषिराम म र शेखरसँगै हिँड्यो ऋषिराम केही बोलिरहेको थिएन छुट्टिने बेलामा शेखर भन्यो आई एम सरी ऋषि शखराज भोलिपल्टे गांव हिड़न चाहन्थ तर रात देखि नो मुसलधारी पानी पर्यवे गांव के आंखें उगा सके शखर बस आकाश बादल और सीघे गांव सराह थो पानी को अर्क परिणाम के भो आधा बने बाधे तिर फूटे थी गांव का मानस जुटे हेन थे फूट ठावी फीच बग्न थालियो क्ने ठू जलप्रपात को दृश्य देखा जीमदार नदी को किनार उ बिल्कुल थाके गंभीर देखी थे हेत नदी को दुई छे बाकी हाट जस्तु देखी जो बाड़ी सर हाथ नपुग असफल केोर का औरसाई के मानल शेखरले मेरो कानमा सोध्यो फेरि चन्दा उठाउने कुरा हो कि क्या हो मैले भने हो भन्छ यो त दैवले गरेको हाम्रो के तागत चल्छ तर हार किन मान्ने अलिकति अरू खर्चको हुन्छ त सब भाइको त के भयो बाध बाँधहरू छोडिन्छ तर अहिले होइन धानसान काटेर दाइँ गरिसकेपछि मात्र शेखर हिजोदेखि अहिलेसम्ममा बल्ल मुसुक्क हाँस्यो अलिकति व्यङ्गे रहेको थियो म भन्न सक्दिनँ जिमदार स्वयं घोषणा करें शांत होना पाया थे क्योंकि इसो कर गांवली फिर एक घाटा और उन्नति का बनमनाई तैयार पारे थे भरने धारणा उनको हमी बा नदी केटाकेटी त्यां छाड़े फर्कियो नदी को धारण मछा मरने ठा खोजी थे जिसको चौथे दिन गांव में एट विचित्र को हिला फिंजिओ जिसबारे मैं तुरंत कहीं भन्न चाहन्न क्योंकि ऐदी थकित निद्रा को जोर के बेहोश नहीं होश्राम लिन् जिन्दारको लामो परिवारमा एउटा विद्रोही भतिजी थिए राम्री त्यति होइन तर उमेर को मात्र थियो जेऊ निकै स्वस्थ खास गरी छातीको आसपास ऊ निकै उत्तेजक देखिन्थे प्रशस्त हाँस्ति र घरका प्रायः सबै आइम लुकेर बिडी खान्थे त्यसकारण ऊ पनि खान्थे फरक यति थियो अरू आइमाई केवल पुरूषसित पहेज गर्थे बिडी खाँदा ऊ आइमाईहरूसँग पनि लुकाएर यो काम गर्थे विधुवा हुने दुःख उसको अनुहारमा कुनै सायद समयको वाइपरले पुछि दिएको थियो तर तीस वर्षको उमेरमा उताउली आदि विशेषण नलागोस् यसबारेऊ हरक्षण सजग रहन्थे त्यसकारण मानिसका अगिलतिर कुनै पनि चारित गडबड़ देखिने कार्यकलाप नहोस् भनी देखाउन आतुर रहन्थे कहिलेकाही एकान्त सेवन गर्थे नत्र भने प्राय ऊ एउटा धर्म कर्ममा दक्षचित्त रहने खालके आइमाई मानिन्थे त्यसका लागि उसले व्रत उपवास पूजा हरेक सम्भव उपाय अंगालीकी थिए अंगुरुमान ने पैलेपल्ट जिमदार की भतीजे देखता स्तब्धर हे ऊ प्रशस्त प्रभावित हो, हो। उसको रूप तेती उसको कक्षर को, को आभा अंगुरमानकी श्वास् घरमा निकै दुब्ली पातली हुने गर्थे त्यसकारण जिमदारकी बत्ती कहिले क्या उसको मनमा हरिने रहरमा सामेल भएकी थिए उसले बडो सभ्यतापूर्वक छोड्यो जुन एउटा विपरीत कुरा थियो तिम्रो नाउँ के पर्यो सावित्री नानीले जवाफ दिइन् र कोठाभित्र बस्थ अंगुरमान हाम्रो प्रमुख हुनाले उसको भात भान्साको इन्तजाम जिमदारकै घरमा थियो अनि जिमदार कहाँ भएकाले ऊ हाम्रो तुलनामा विशेष सुख शरीरमा थियो भनेर मान्नुपर्छ त्यही सावित्रीसँग उसको बेला बेलामा भेट हुन्थ्यो घरका आई मायाहरूको पालो थियो कि के थियो एउटा खास चक्र पूरा गरेपछि सावित्री फेरि कहिलेकाहीँ भान्सामा देखा पर्थे त्यस दिन अंगुरमान धेरै भात खान्थ्यो कि धेरै कुरा गर्थ्यो अक्षर गरेर बिहान ऊ केवल अंगुरमानलाई भात खुवाउनु भनेर भान्सामा आउँथे लोग्य मानिसहरू बिहान खेत डुल्न अथवा खेतीएर गाउँका अन्य झाउलाहरू पन्छाउन बाहिर हुन्थे भात ढिलो खान्थे त्यसकारण अंगुरमानको संगत दिने कोही फेला पर्दैनथ्यो आइमाईहरू हाई र पट्याई पुङ र विश्वमती ठट्टाहरूमा आफूलाई सुम्पिँदै आफ्नो लोग्ने फर्कने बाटो हेरिरहेका हुन्थे अङ्ग्रुनलाई फिल्डमा जानलाई अवेर भइरहेको हुन्थ्यो त्यस्तोमा भात पस्किने जिम्मा स्वतन्त्र नै सावित्रीमाथि आउँथ्यो कुनै पति थिएन त्यसकारण बाटो हेर्ने झर्को आवश्यकता थिएन <स्याँग> <स्याँग> <स्याँग> <स्याँ स्याँ> <स्याँ> <स्याँ> दिनभित्र अंगुरमानले विस्तारै काव्यात्मक भाव भंगीमा ग्रहण गर्न थालेपछि हामीलाई चिसो बस्यो निरसताको साक्षात् प्रतिमूर्ति मानिने अंगुरमान अब उपमा अलंकारको प्रयोग गर्दै बोल्न थालेको थियो सावित्रीको हाँसो कुनै भयोलिन बजे जस्तै लाग्छ यो के भयो यसलाई कति भने सबै मुखामुख गर्न थाल्यो ऊ केही हराए अथवा गहिरो सासफेरेझै गर्न थाल्यो एकदम किशोर र भावुक प्रेमी जस्तै यद्यपि उसको उमेर पचपन्न साठी काटेको कि काट्नै आँटेको अनुसूचीभित्र पर्थ्यो ऊ सकेसम्म आफ्नो पुरानो तटस्थता वा निर्लिप्तता आफूभित्र कुनै खामो चाहिँ ठड्याउँदै र त्यसैको आड लिँदै हिँड्थ्यो तर अंगुरुमा रोमान्टिक युग अरूभन्दा पनि भयंकर रूपमा प्रकट हुने तर्फर गर्दै थियो यता आएर हामीहरू अंगुरमानको कोपबाट जोगिनलाई सावितीको कुरा उकासिदिन्थ्यौं चमत्कार के भने ऊ साँच्चैकै केही के शान्त देखिन थाल्थ्यो तर उसको यो अवस्था भित्रभित्रै मात्र थियो खुले आम प्रेम गर्नमा उसलाई सबभन्दा बाधा आफ्नो उमेरकै थियो यता यसै उमेरले गर्दा त्यस्तो बिग्रेको अवस्था पनि थियो यो एउटा कुराबाहेक अंगुरमान सारासम्म एउटा चलाख र लगभग टुर किसिमको मानिस थियो त्यस्तो पक्का नेपाली जो आफूभन्दा ठूलाको तलुवा गाडैले सुनसुमाउँछ र सा। आफूभन्दा सानाबाट तलुवा सुनसुमाउन् भन्ने खोज्छ फिल्डमा पनि ऊ सारा समय सारालाई गाली मात्र गरिरहेको भेटिन सक्थ्यो कसैले गाली सुनेन भन्ने आशंकामा दोहराई तेह्रै र चारैतिर घुमि गाली गर्थ्यो ऊ एक दिनमा एक सय पल्ट काठमाडौँ फर्केर जाने धम्की दिन्थ्यो किनभने ऊ कामबाट पनि सन्तुष्ट देखिँदैन थियो पैसाको हिसाब उही गर्थ्यो र संकल्प गर्दा मोठीको कापबाट पानी कति प्रतिशत चुहाउँथ्यो त्यसको हिसाब पनि उसैसँग थियो हामीलाई ऊ हाम्रो टिएडिए भत्ताभन्दा एक पैसा पनि बढिदिने मुडमा थिएन कहाँसम्म भने काम गर्दा गर्दै कुनै वस्तु चाहियो अथवा हामीसित काम गरिरहेका मजदुर कसैलाई पेसकी चाहियो भने सबभन्दा पहिलो काम त ऊ सन्देह गर्थ्यो दोस्रो चरणमा बल्ल चौथाइ वा आधा पैसा दिन्थ्यो तर आफ्नै हातले एक दिन विद्रोह गरिदियो उसलाई ज्वरो आएको थियो तर तीन दिनसम्म अङ्गुरमानले सोधपुछ गरेन चौथो दिन उल्टै के भन्यो भने केही मानिसलाई मेहनत गर्नु पर्यो कि ज्वरो चढेर आउँछ कर्णबहादुर दुरूत्व उठेर बस्यो उसको आँखाको नानीमा एउटा तातो र चञ्चल परिवर्तन आयो उसको आवाज परिणामको प्रवाह नगरेर बोलिने खालको घृणायुक्त आवाज थियो उसले औँले ठड्याउँदै भन्यो के भन्यो एकपल्ट फेरि भन्नुहोस् त बिरानी कण्डबहादुरको मुद्रा देखेर अङ्ग्रमानको मौलिक काथरपना जीवित भएर आयो मैले तपाईँलाई भनेको होइन एउटा सामान्य प्रवृत्ति मात्र बोलेको हो गुरमान त विनम्र भएको थियो तर कर्णबादुर भित्र केही जम्मा पारेर बसेको थियो ऊ कराउन थाल्यो त्यो प्रवृत्ति भन्नुहुन्छ म बुझ्दिन अरु बखत चाहिँ नेता बन्नुहुन्छ म बिरामी पर्दा एकपटक सोध्नुभयो तपाईँ तपाईँलाई के छ सबभन्दा बढ़ी सुविधा लिनुभएको छ हाम्रो के वास्ता तपाईँलाई त उत्खननबाट एउटा प्राचीन मुद्रा निस्कियो भने त्यसको बढ़ी केयर हुन्छ त्यसका ज्वरोवला भनेर बरू क्याप्सुल खुवाउनुहोला जुन बोला जरूरी छि अङ गुरमान भयभीत नै भयो उसका था कण्ड बहादुर काठमा में रामो शक्ति राशम विश्द शाखा अधिकृत ऊ होना जनसरा ध्यान आउना साथ उसको आमा जम्मा को अत्या विनम्रता में उत्खनन कर विशाल मटा को थ्रुप्रो उन्बू मुढ़ो मन कहीं बीर्स मैंड करने शब्द बुढो सुन्न साथ कर्णबहादुरको हाँसो रोप्न सकेन उसलाई सावितीको कुराले सम्झना भएर आएको थियो कार हाँसदै भन्यो तपाईहरूलाई यही त सुविधा छ मौका पर्यो भने बुढो पनि भयो चाहियो भने मेकअप लगाएर उम्मेद्वार पनि बने तर अंगुरमानजी बेसिकल्ली अन मस्ट बी ह्युमन मलाई कर्मठताको नाउँमा अमानवीय बन्नुदेखि घृणा छ अंगुरमान कर्णबहादुर एकछिन भए पनि प्रतिदिन अतूट रूपमा बस्न थाल्यो उसले कहिले कर्णबहादुरलाई फिल्डमा जाने जोर पनि गरेन यदि ऋषिराम अथवा मैसित घटेको भए उसले हाम्रो अनुशासनता रोक्न कैयौं कदमहरू उठाइसक्थ्यो यसमा कुनै शंका छैन तर कर्णबहादुर कर्णबहादुर थियो र उसलाई अंगुरमानले चिनेको थियो कर्णबहादुर अलिकति मान्छे थियो त्यो बेग्लै कुरा हो जुन कि अंगुरमान थिएन कर्णबहादुर प्राय समाजमा आमूल परिवर्तन आउनुपर्छ भन्ने विचार राख्दथ्यो तर त्यो परिवर्तन क्रमै हुनुपर्छ यसको भने ऊ विशेष ध्यान राख्दथ्यो हाम्रो के जान्थ्यो हामी क्रमिक परिवर्तन र क्रान्तिकारी परिवर्तन दुवैको कुरा ध्यानले सुन्थ्यौ किनभने हाललाई दुवै परिवर्तन आएका थिएनन् त्यसकारण दुवैमा तर्कको गुन्जाइस थियो र हामीले सुन्नुथ्यो दुवै थरी कसरी रातारात आँखा पारेर रा। लालटिनको अपर्याप्त उज्यालोमा आफ्नो तर्कले प्रहार गर्थे सट थोकको निचोड के गर्नुहुन्थ्यो भने आज दुवैमा कुन चाहिँ हारेर भात खानु उठ्छ कारण समाज बहादुरका यी बहसहरू प्राय भात खानु अघि र भोकको तोड़मा गरिन्थे जसले बहसले कहिलेकाहीँ आक्रामक भंगीमा पनि धारण गर्थ्यो जोशिराम र कर्णबहादुरमा जुन फरक थियो त्यो त छँदै थियो तर त्यो फरक कर्णबहादुर भन्दा अगुरमानले सूक्ष्मतापूर्वक देखेको थियो सावित्री घरका कामहरू गर्नमा एकदम क्षरिती मानिन्थे स्पष्ट छ त्यसले गर्दा उसको जिम्मा खानाका सबै मनज्ञ कामहरू कुरिरहेका हुन्थे कामहरू बाहेक पनि ऊ निकै स्वस्थ देखिन्थे जसले गर्दा घरका गार केही आई शंका थियो सावित्री छाली घिउ जस्ता थोरै खाएर धेरै जिउमा लाग्ने पदार्थहरूको लुकेर भए पनि उन्मुक्त सेवन गर्थे सामान्यतया साविती एउटा आज्ञकारी र दुःखलाई जीवनमा हाँसेर झल्ने खालके आइपाई थिए जसले गर्दा उसले व्यङ्ग्यमा दिरासामार निद्रामा समेत अलि हाँस्ने अभ्यास गरेकी थिए किनभने यी तीनै कुरासँग दिनमा कैयौं पटक वास्ता पर्थ्यो काम गर्दाखेरि ऊ थकाईभन्दा बढी अनुहारमा हाँसो नै कुरेर जस्तो बटैयादारहरूलाई धान कहिले उही तौलेर दिन्थे त्यसवत पनि उसले दिने धानको वजन भलै थोरै होस् उसको हाँसोको ढकले धान झण्डे झण्डे डब्बल तुल्याउन खोजिरहेको हुन्थ्यो मल्किनी दुशे अरू दिऊ न अर्थात दुई शेर अरू दिनु गे मन्तुर्नी तोरो दुशेर त हम भोकलै रहे जायौं मल्किनी यत्नेलाई बोल्ने बाँडिन् ए मन्तुर्नी तँलाई दुई दिए भने म भोकै हुन्छु मालिकिनीले यति नै दिनु भन्नुभएको छ साविती कुरा यति हाँस्थ भन्थे मन्तुर्नी आफैलाई पनि काउकुती लागे जस्तो हुन्थ्यो र त्यो पनि हाँस्थे हो हिँड्ने बखत मन्तुर्नीको टाउकामा धानको छैती उचालेर राख्नमा सावित्रीको मद्दत चाहिन्थ्यो तर यो धान खर्च नहुने मद्दत हो आपत्ति भएन बटैया दारहरूलाई धान तौलाउन नथुनी आउँथ्यो तर कहिले सावित्रीले त्यहाँ उभिरहनु पर्थ्यो सावित्री बारेमा एक दिन एउटा विचित्र हल्ला चल्यो किनभने सुनराले ऊ घाटमा नुहाउन गएको बेला उसको हात समाइदिएर सावित्री हाट झडकारएर आए यहाँ त्यो विचित्र हल्ला थियो जुन गाउँभरि बाढ़ीको पानी जस्तै उर्लिन थालेको थियो दृश्य देखे अथवा सुन्ाचानक हाथ सहायक विगत पृष्ठभूमि जिमदारत पटवारी लेकिन सुना जिमदार ने तो दारा तो कीटे नाको पोड़ा तो फडकाए तर बोल शांत सके समय शांत भर बोले मन निके बढ़े जस्तुक् गुंडागर्दी पाइन हाँ पटवारी लालजी पटवारीले भन्यो हजुर त्यो नीच मान्छेलाई गाउँमा रहन दियो भने यस्तै उपद्रव गाउँमा सधैँ भइरहन्छ बाहिर गरीबको नेता बनेर हिँड्छ भित्र कसैको इज्जतको कुनै प्रभाव छैन थु बहान् चाले पटवारीको घृणाले मालिक निकै प्रभावित हुने अनुमान गर्न सकिन्छ तर केही जनाको विचार यस्तो थियो यो जम्मै जालझेल हो नौटङ्की हो घटना होइन जस्तो के होस् हल्ला त बदनामी त यो जिमदारकी मानिसको काम हो ऋषिरामले भन्यो अंगुरमानमा विरोध गर्छ के कुरा गरेको ऋषि तिमीले जिमदारले आफ्नै घरको बदनामी गर्छ असम्भव शान्त र विश्लेषणात्मक छ गम्भीर छ जिमदार नयाँ युगमा बसेको सामन्त पुरानो हत्कण्डाले विजय छैन यो तिनीहरूको नया उपाय हो यिनीहरू खोक्रो भइसकेका छन् तर मान्न चाहँदैन त्यसकारण थोरै बेरको जितका लागि भए पनि यिनीहरू गर्छन् यिनीहरूको लागि मूल्य होइन माल ठूलो कुरा ते हो त्यसै सत्य होइन सत्ता ठूलो किनभने चुच्ने काम त यिनीहरू पनि गर्दैछन् कुनै प्राचीन युगको जन्तु आजको युगमा ल्याइयो भने नष्ट हुनु अघि ऊ युग अनुसार आफ्नो अस्तित्व बचाउने तरिका सिक्छ जिमदार त्यही पहिले यिनीहरूलाई कुनै अन्तर्विरोध थिएन धर्मको नाउँमा सब चल्थ्यो अब यिनीहरू त जिउँदैछन् अझै तर समय बदल्यो अब केवल धर्मको नाउँमा कुराहरू आँकिन ना सक्दैनन् माने नयाँ युगका सबै स्वार्थ लिएर भए पनि बाँच्ने उपाय गर्छन् यस्ताहरू झन हुन्छ किनभने यिनको कुनै अनुहार हुँदैन हामी कहाँ यस्तै छ यिनीहरू नै उद्योग खेत व्यापारमा हुन्छन् त्यसकारण यिनीहरू दुवै उस्तै उस्तै छन् हामी कहाँ युगले गर्दा एउटा खतरनाक वर्णशंकर वर्ग र संस्कृति हुर्केको छ जो कहिल्यै कुनै परिवर्तन चाहिँदैन होइन सुनरामोरू निच हो तिमीलाई के थाहा छ मान्छेको निष्ठा कति रूपमा प्रकट हुन्छ के गरीबहरू निच हुँदैन हुन्छ नि तर तिमीहरूको धेरै निष्ठा परिस्थितिगत हुन्छ त्यसकारण हाम्रो खराबीका लागि हामीलाई जति जिम्मा दिन सकिन्छ त्यति तिनीहरूको लागि के तिनीहरूलाई सकिला जसलाई थाहा छैन तिनीहरू के गर्दैछन् तिनीहरूको जीवनको उद्देश्य के हो त्यस्ताको कार्यका लागि तिनीहरूलाई कति जिम्मा वा दोष दिने त्यहाँ जहाँ बाँच्नुको अर्थ स्पष्ट छैन तिमीले कार्यकारण खोज्नु कतिको न्यायपूर्ण छ त्यसो भए जीवन छान्ने स्वतन्त्रता भनेको के त्यो स्वतन्त्रता लिएपछि त्यसको जिम्मा पनि त बिहोर्नु पर्यो गरीब होस् कि जोसुकै होस् जीवन छान्ने स्वतन्त्रता भनेको सावित्रीप्रति सुनराएको र तपाईँको मनोवृत्ति पनि त हुन सक्छ रणबहादुर ठट्टा गर्यो ऋषिले भन्यो जहाँ जीवनका बाटाहरू खुल्ला हुन्छन् त्यहाँ रोज्नुको अर्थ हुन्छ तर जहाँ एउटै जीवन रोज्न मान्छे बाध्य छ त्यहाँ त्यस जीवन वा स्वतन्त्रताको जिम्मा उसलाई दिनु विद्रूप हुँदैन पहिले तिनीहरूलाई जीवन र स्वतन्त्रता त बुझ्ने लायक हुन दिनु पर्यो अनि जिम्बा ओडाउनु पर्यो होइन भने पहिलेदेखि नै पूर्वजन्मको फल भनेर त तिनीहरूको गरिबी भनेर त बनिएको छ के अन्तर भयो जिमदारले सुन्दालाई केही गरेन एउटा आश्चर्य सोद्धा पनि सोधेन किन जोखु गाउँमा एउटा यस्तो गुडी व्यक्ति मानिन्थ्यो उसँग गोप्य वार्ता गर्न सबै लालायत रहन्थे उसको खास काम गोप्य कुरालाई गोप्य जस्तै सुनाउनुहुन्थ्यो र आफ्नो यो कर्तव्य तबसम्म पूरा भएको उठाँदैनथ्यो जबसम्म गाउँका अबाल वृद्ध बनिता उसको वार्ताको लाभ उठाइसक्दैनथे गाउँमा कस कति अनाज स्थक छ देखि कसको अवैध सम्बन्ध कोसित छ सम्मको को एकाएक खबर उसँग रहन्थ्यो गाउँको चित्रगुप्तको काम कति राम्ररी गर्थ्यो भने यमराजले पनि आफ्नो चित्रगुप्तको योग्यतामाथि सन्देह गर्ने पर्याप्त सम्भावना थियो जोखु भेटिएका खण्डमा अचल जोखु साविती सुनला सचित्र वर्णन प्रत्येक घरलाई सुपथ मोलमा उपलब्ध गराउनेछ त्यो काल्पनिक थियो भने पनि जोखोको चित्रणको यथार्थता र प्रामाणिकताले पाकेर महायथार्थको दर्जामा उक्लिसकेको थियो र यही जोर रहयो भने केही दिनमा परम यथार्थ बन्ने अनिवार्य सम्भावना देखिएको थियो जोखु आफूले पाले पोसेर सन्तानको स्नेह दिएर हुर्काएको खबर वा अफवाह त्यो जे पनि एथा यथायुग्य स्थानमा पुराई छाड्ने किरिया खाएर कम्मर कसेर र खानपिन नै बन्द गरेर भए पनि प्राणपणले जुटेको थियो यी दिनहरूमा उसलाई हस्याङ गर्दै यताबाट उता श्रम श्वेत बिन्दु चुहाउँदै दे दगुरेको देख्न सकिन्थ्यो लाग्थ्यो त्यस दिन सुनराले सावित्रीको हात समातेको थियो र अब त्यसका दृढ़ पुरूषत्वका चरण शीलभङ्गतिर अग्रसर हुँदैछन् र जोखु दगुरेन भने यो घटना तुरुन्तै सम्पन्न हुन्छ हमारा संपूर्ण देश में गरिमाय सभ्यता गांव में आप चौसठी कला का साथ विद्यमान थियो जसको लाभ जो खुद देश को ईमदार नागरिक जस्ते मौका मौका में उठाई रहो गांव में अफवाह भेद राखिन्न थो इस मने में मा पूरा देश में जस्त स थे त्या सब नागरिक ये ईमदार थे तिन् अफवाह खबर जस्त पढ़े खबरला अफवाह जो इस गुण को कदर कर देश को सभ्यता संस्कृति को रक्षा गर्नमा देश का पत्रकार लेखक बुद्धिजीवी एटा ठूल त्रिकोण निके जागरूक और सहयोगी देखिथ्यो इस संपूर्ण देश ला का लाभ किए बलादमी खाल बुद्धिजीवी अखबार भात खाए और खाए पी चटनी जस्त प्रयोग सकथे यसरी यसले गर्दा परिवारमा अचारको खर्चमा विशाल कटौती भएको थियो त्यसकारण नेपाल खाद्य पदार्थहरूमा कमसे कम एउटामा कम त विश्वभरि नै आत्मनिर्भर भएको दावी गर्न सक्थ्यो जोखु गाउँमा अखबार नभएकाले अखबार र चटनी दुवैको कार्य आफ्नो कुशल सम्पादकत्वमा सफलता सम्पन्न गरिरहेको थियो त्यसले गर्दा गाउँ तिनताका एउटा स्वादिलो परिकार पस्किन भान्सा बनेको देखिन्थ्यो सबमा महत्वपूर्ण तथ्य के थियो भने जोखु प्राचीन रूपमा र वंशजका रूपमा पनि सधैँ जमिन्दारकै मान्छे मानिन्थ्यो भनिन्छ उसले जिमदारका गोप्य कामहरूमा आफ्नो बफादारीको सबूत दिएको थियो जोखुको घरमा जोखु र उसको छोरी मात्र थिए एकपटक कतैबाट पैसा आम्दानी भएपछि उसको मनमा विलासिताको भावना आयो र गाउँको सुलभ पेय ताडी छाडेर रक्षीको अटुट सेवर गर्न थाल्यो जसको अक्षरमा ऊ आफ्नी स्वास्नीलाई दिनको एकपटक मर्मत गर्ने गर्थ्यो स्वास्नी के दिन त आफ्नो जिब्राको धार चलाएर सामना गरिरहे र एक दिन छोरी छाडेर कोही अरूसँग भागिदिए सुनिन्छ स्वास्नीलाई यस कुराको अफसोस भागेपछि पनि रहिरह्यो ऊ धेरै ढिलो भागी पहिले नै भागेको भए जोखुको कुटाइ त खानु पर्दैनथ्यो जोखु, पर जोखु अब बुढो भइसकेको थियो र सधैँ तरूनी छोरीको बिहे गर्ने फिक्रीमा हुन्थ्यो तर छोरी चाहिँ यसको खास फिक्री थिएन गाउँमा नै उसका लागि पर्याप्त हावापानीको प्रबन्ध थियो सावितीसित प्राय भेटिरहन्थे र सधैँ उठ्ने बेलामा अश्लील ठट्टा गरेर भाग्दथे त्यही पाइन मैले पुरूष स्त्रीको शरीरका ती भागको बयान गर्थे जसलाई विधिपूर्वक संचालन गर्ने चलन छ र तिनको सञ्चालनबारे जुन शब्द बनाइएका छन् तिनै शब्दहरू कानमा मन्त्र जस्ती फुटेर दौडिन्थे अनि यस्तो लाग्थ्यो उसको योगनले उसलाई निकै प्रेरित गरेको छ केही शब्दहरूमा विशेषज्ञ बन्न यो कुरा भन्न सकिन्छ सहर भएको भए ऊ अझै लोकप्रिय हुने सम्भावना थियो सावित्री साँझ झमक्क परेपछि पैनीको छेउमा जाने गर्थे त्यसवत प्राय उसको साथमा जोखुकी यही छोरी चम्पवा हुन्थे जथाभावी बोल्दै काँसमा भने पैनीको छेउको घाटमा बसेर मलमूत्र त्याग गरिरहेको वखत समेत उसको जिब्रो र हाँसो चलिरहन्थ्यो त्यसवखत एउटा बिडी सल्काएकी हुन्थे कुनै गोरेटाको किनारमा यस्तो हुन्थ्यो कुनै मानिस आएको देख्यो भने जुरुक्क उठेर मुख फर्काएर उभियो त्यसपछि बस्यो बाँकी पर्दाको काम अँध्याराले सम्हालेको हुन्थ्यो गाह्रो छैन भने आँखा चिम्लेर वा मुन्टो गाडेर पनि पर्दाको काम चलाइन्थ्यो ऊ बिना भ्याएको छैन भने जिमदारको घरमा प्राचीन परम्परा निकै फले बसेको थियो र बाह्रै महिना जिमदारलाई परम्पराको स्वास्थ्यको फिक्री रहन्थ्यो जसले गर्दा समय समयमा उनको आफ्नो स्वास्थ्य बिग्रिने गर्थ्यो त्यस अन्तर्गत गर, घरका चालिस नागेका आइमाईहरूले केही स्वतन्त्र हुने छुट पाएका हुन्थे बाँकीले चालिस नागेका र खली खाएका आइमायहरूको सल्लाह लिनुपर्ने व्यवस्था गरिएको थियो सावित्रीमाथि प्राचीन गौरवलाई केही अझै पालिस लगाएर पहिराइएको थियो कारण ऊ जस्तै विधवाले यदि आफ्नो यौवन बिना फलबल पार गरियो भने हाम्रो देशको नैतिक वृद्धि हुन्छ भन्ने धारणा थियो जिमदारको तर जमाना अनुसार जिम्दार चल्न सकि पनि रहेका थिए पहिले जित्नु भनेको केवल जुवासँग सम्बन्ध थियो त्यसका लागि केही गर्नु पर्दैनथ्यो अब जित्नुको अर्थ निकै कड़ा छ जहाँ तही छ त्यो जोसँग पनि छ त्यसकारण त्यसका लागि निकै हातखोटा झडकार्नु पनि पर्छ जिमदारलाई यो थाहा थियो र उनले आफ्नो पुरानो गौरवको एउटा कुरा कायमै राखेका थिए उनी हार्न जान्दैनथे जितका लागि जे पनि गर्न सक्थे यो चाहिँ जमानाले सुटुक्क सिकाएर गएछ उनलाई यसकारण प्राचीन गौरव र आधुनिक तिगडमहरूको घोल तयार भएकाले झन खतरनाक जस्ता हुन पुगेका थिए हाम्रा जिमदार साहेब जस्तो कुनै पनि चामन्ती मान्छे यस्तोमा हुन सक्छ श्रुति सम्भेमा अहिले तपाईँले सुन्नुभएको बाचन, डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यासको नवौं श्रृंखला थियो हामीले यो उपन्यासको वाचन अब आज आएर यहाँ रोपेका छौं श्रुति सम्वेकमा अलिखितको वाचन तपाईँलाई कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला हाम्रो श्रृंखला लिएर आउने प्राविधिक साथी शशेन्द्र गौतम र म अचुत घिमिरे बिदा चाहन्छौ नमस्कार शुभरात्री